संरक्षण तथा संवर्धन का लागी आदिवासी जनजाति प्रतिष्ठान को आर्थिक सहयोग उत्पादित अनुकूल समय पार्टनर www.sunwar.org डब्लू डब्लू सुनवार लग इन कर पहिचान र विकासको लागि संचार रेडियो लेखु एकानब्बे थोप्लो तीन मेगहट ने सभास नेीबु क्वज लोङ चिङ लो चुप्लोमी गोरापेन थ्रुसी एको गेरापेनमा ससीनात कुस-कुस, एको नाखेम मी नेने चापचा दुम्बा, सुबु राख तेई तेई गा नेशु समिभू, आन नाखेम राईशिनु, www.sunwar.org मी लगिन पायू नेने ने चापचा दुम्बा. मुलाच्ची इनकली। क्वाइज माइट खालपा लो क्वइज सबै बुअन लो ने पाइति क्वइज रागी लाइनु ल ए मार मार दे बामा वा मपा क्वाड माथि मुर्गे ए जो बात बु बु छुता जे भर को को, दे को मार नम्बरी पोइतु गल मार्गल मार्दै नम्बर नम्बरी काल त खाली बिस अभाव थियो मेरो खानी के छ लाइनु मार ने मार्गरमा हाल्दै महीँ बाँ मिना मर्खालिएको घुर्छ नि मार घुबा फेरि चाहिँ आगेको नम्बरी बिजन घाइग्य पनि मेरो पनि अलदा मेरो लालमे पहिले अठार सय बाह्रको ओकलढुङ्गा छल महरम छ भस थियो बाबु भाला नि कालो कागज नेपाली कागज छ नि चिनामा पाइने चुनायो लालमोर काका आइ बाजेले झगडा पास्छ झगडा पायो हल्स्यो नै झनक बुढा नि छ भन्थ्यो मेक मिचे बेट मे बुढा त कस्तो थिएन थिएन म बाने त के अरे ए म के रियाको बामा त बुस्टिङ हल्ला पिसो मनाएको या त बुच्ची चाहिँ थाहा थिएँ लुन्छ नि गस् उयो को गहिरी सुना जा जात सुस्थ्यो तिर जा पनि सुस्थ्यो होला नि त यही कलि त सुनवार सुनवारि ए म खा तिमी लडाइमा च्यास त मेरो देवीबहादुर मारे एक पस्यो, भारत खण्ड बात त मेरो राजधानीभित्र नि नि कुसो दे बाथ सुनवार कहिलेको चियासो दे मेरो गयासुद् हरिसिद्धि कुसोदा बि सुनवार होइन गयासु दिन मेर्स्यो मचार थालहरिएको थियो नि मम्बाले त्र बिच मेरो सुनवार कि बात म है त्यो बङ्गाल धारा चाहिँ मिर्गे बात पुर्खा सुनवार चाहिँ अब धारा छ गोपीमा भेन्सी भेससँग हामी एकसाथ लगाएछु दे भाती ए त्यस दिनको नयाँ पुल छ मेरो गोपी दस्तावेज सुलवारे को हो रे हामी चाहिँ पढेछौ तसु छ जस्तो एची चार किलो ओइ यता नगाउँछ मेको त गोची गोची भन्नु गो मेको त आज यी देखि रे नगाउँछ ओ यतिले मेको त आजपछि काका हजुर मुछेली टछिल चलेछ नानी हजुर मुछेली चलेछ आइबाबुपछि नाकाका मि चलेछ के १७ सालले पछि दोशोमा स्पिसालिनी त भलो या भएन म पैतिस त्रिचालिसले उन्मुलन हुन्छ त्रिचालिसले उन्मुलन हुन्छ अस्ति हामीको नै छुटिएको छ हो रामसाप जिल्ला न चुरकोट जिल्ला परेको छ हो मेको बेला दाछी हामी त ६० साप था जसम पर्ने ३40 सम्म अनि ३40 सम्म आछिया के त्यो तको नामी त मे मेको चाहिँ ओ छिलला त ३५ सालले एक नरो नछ ए यही ३५ साल गाइ त भन्दै हो भन्दै ए हाय छ्याम्पो अनि भन नि म ४३ साल छ ३40 सम्म आछ आशा आजबाट से हुनेछ बिना अजी कागज मलाई ती पोतेको चाहिँ मलाई यो छ कागजी कागज पत्र बिजन पोस्यो झारास्याहारमा दे दे देखत बने हिउँथ्यो हिँडेको पछि बिजन बिजनले फल्नाबारी फल् हिँड्छु हिँड्छु भनेको दिदी हुन्छ हरेन जेठा त सर्वे Oh, चम्के माइला त जिरा तौ मिना नरेम पस्यो त नरेम पायो भने चम्पे आई ओख्रे पनि छ आइ दिदी ओख्रे छ ओख्रेकै छन् मिना चम्पेमा सर्वजीते आकान्त छ नि मुचिया पस्यो सर्वजीत आइके जुदु च्याप्ले मे सर्वजीत तौ बादल सिंह नि मुचिया पस्यो बादल सिंह तौ धनमान पनि पस्यो धनमानाऊ बर्धमान जयबहादुर जित बहादुर मे मुस् पस्यो गो मिना समेत सात पुस्तक हो बादल सिंह जेठा बाजे चौथो माइला यु साइला यो यो कोदेखि कान्छा यो पहिलो नासो नै साँझठ ठाउँ सिउ गुरुम दिल्ली उसले दुइटा पनि मेरो सर्वजित्त पनि सर्वजित रे मुखिया ए सर्वजित रे कामी चाहिँ सुन ताने कहाँ चाहिँ सुन ताने मुखिया कि जित जित जित दि एक दुरहादुर छोडबात बात होइन जेठा में नहरे में भाई दलबन लपटानीको प्रसाद बख्तुवार सन्तान छैनन् कञ्चीसँग चिया नै चिया नै भालुडा छन् मेरो जेठा भाइ सदमिना जेठा पनि लोप पाउँछ तिनीहरू पहिवी चौ बादल सिंह पयो त धनवर ध्य छोडन तीर सन्तवीर पशुबा नहरे तौम मिन आका जेसो त काका, का काका सर... सर्वजी त पालो त सर्वजीत त सर्वजीत तौ बादल सिंह बादल सिंह तौ धन मिन जेठा बादल सिंह आयु सिङदल आऊ पार पस्यो पार त भक्तबहादुर पस्यो थुप्रो मुख्योड होइन सर्वजित होइती नहरे नहरे तौ सर्वे पनि सन्त बिरमी दुईटा मेरोपति बादल नहरे चम्पे सर्वजित हामी पैसा सर्वजित बादल सिंह वर्धमान जयबहादुर जितबहादुर चन्द्रबहादुरको फेरि पारत भक्तबहादुर रनबहादुर पार छ भाइ माइला पनि पस्यो मेरो पछि अरे अस्ति नरे कारण हो अम्बरबहादुर पस्यो मेरो मुच त थुप्रो खालले आउँछ दे, दे, दे, दे, दे रामे बुझेछ भने तिन छाप लागेको थियो बिको खोक नै हो रामेछाप पनि छाप्थ्यो मल जति रामे छाप्थ्यो मुहालुस् न बाबु नि लस्यो बिगु खोज लिएको मुद्दा चाहिँ चोरीकोट अदालत बुझ हु खोला बुझ दुई नम्बर उहाँ छ जम्मै चोरकोट पाएँथ्यो मुद्दा चोरकोटमा पायो भने थियो मुद्दा अदालत नालेसित थियो चोरकोट मेक्लिप्लु पेन्ट चार खाल मैले यो लाइदिन्थ्यो मालपोत रामेश जम्मै एको दुई नम्बरभित्रमा बिगु खोपाको सम् ने थियो उयो ए माया छैन उयो नाली हेर्दा चाहिँ जम्मै एक दुई खोलाको बस्छ चरकोटरको चरकोटा अदालत छैन मेलुङ भए चाहिँ छोटी हाडा हेर्नु थियो होइन मालपोत एक थियो मालपोत एकदम पछि जङ्ग सा झगडा परेछ कङ्ग्रेस भएपछि चोरकोटमा आलमै बुझेथिक पाउँथे चोरकोटमा बुझेदेखि थियो मेकुले नापी दुखे मूल हो दोलखा जिल्ला यहीँ कुकुर गाउँ पिच्चेछाप जिल्ला परेस्मिन अचल त मूल वेथीको बुझेको थियो नले चरकोट बुझेको थियो नलेको छुटेपछि उहाँसँग काटे नापिदिउँ हरे वा पुग चोरकोट बुझेको थियो उसले नापिदिउँ भने मालिक बास्ता होइन सुके हो मेरो आन्दिनि फिर्ता के चना बासु छ एक मार होला ठिक होला नि होइन होला एक ठिक होला मात्रै लोले जो जिजिस के नै सही मैले ढाका ढाका मन चाहिँ लो बन बोल्छ यसो लो भो कागज पत्र पुन्थे मे नै झाम्सी नैको सरकारमा पुइथ्यो लो इन्कली कागज अनुसार फेरि फिर्ता देथ न फेरि कागजको सेला नै चाप्ने नि दा म अरिजिनल भयो कि मोटो गरिदिन्छ न कलि नक्कल पाएको हामी लो यो हो त्यहाँदेखि दाबी पचास म फेरि बोमी मिएर दुसै पैसा छाउँदै हेर्छ आम् भिजाँचकाली शेष आवाजमा शेष आवाजमा दायु भाइ खालि शेषको कागज एक हो आई जिजिस के दिन यो आई किन जिमी डिमी हो यो चिज चाहिँ सरकारी करमदुम त फेरि म यो जिजिस पनि लेप्चमा गर्दैछु यो त बन्द बोध छ नि मि बेको थियो है बेको आम दाजु भाइ बास दोस्रो लु सिएर पैसा छ हौ यो सो छ मेरो मैले नै भनौँ म फिर्ता के त देखाउसानली मेको अनुरोध इनकली आम दाजु भाकली छ कागज पत्र पुन देखि सो छ मालिनी मेचानुईनकली मालदिनी कपी पल्ल त्यहाँदेखि अरिजिनल चाहिँ म कपी पी हास्या गेचा दु ए है जिजिज के हो जस्तो चार किल्ला थुसुलो दिशा गएपछि ओए पो चमालदिने मुनि के अरे सुनवार सेवा समाज जिजिस समाज एकदम होला होइन मेरो कानकल चाहिँ लेबी पच्चामा म काजिस जोगेस हो त्यो दाजु भाइ भाषी चर्च पु मेली चले होइन म केहीक स्कुल त्यो जग्गा यो गेसे छ भने दसैँ गेसे छ लुच चौधेरिर्सो मे राजी राम बाद थियो जे त थियो कानु भएन सुनेछ मोटो दान मे नेकुल नि मध्यो नियम छ ए व्यवस्था पनि मसो जग्गा के तिमी ऊ म ओरम तिमी दो फाल्ना इनके जग्गामा शिक्षित दुम्छु इल मेला नि स्कुलमा निस्मा सुमा ए एकै मार्दै देखेको थिएँ होइन एकै आम चाँच डायु भाइकल देखिज आइके पुस् जमिनमा बनेको छु जग्गा हो यो जिजी पोइस आए झिजिम झिझिज सुलवार स्मृति स्कुल देख्यो नु झिजिज के निय लि तैस के तर म के रे देखि मियम त म उहाँहरू पनि पढेँ त हो म देखियो यो आम जिजि समुदाय नि साल सालका बच्चामा त्यो आइक्यो चाहिँ मार्को दानपिरहेको के स्कुल बिस साल एक्काइस साल बेला स्थापित पास्यो सुकुल पिरमा पढे पस्छु मेग्ले यो को रोडे बो भइसकिहाल्छु मेके म काल, मेग्ले मैले जेथाबाबाजे काले रानपोखरीमा जेम तेम्रु मे जे नि त मेक्सेल छु मे हावा बुढेप तु एक क्लास परे जस्तो फेरि ल्याइसपिसके बस्छु मिना कर भत्ता तु घुमी पैसामा त तु नि शुल्क राजीनामा पाँ स्कुल स्थापितमा पास् मि चलेको थियो फेरि सबेर सही रकम हाल्यो पिसो बास पैसा पैसा तासो होइन मिना गोकुल गान्यो मिना फेरि सबेर मारु त ल्या थपिपालैसा तासो होइन गोमिन अध्यक्ष मिनि स्थापित पायो भने गो नङको कोटा अरे स झा झगडा पो प्रधान म स्कुल थापित पैस्योना पैसामा त आयो के चाहिँ बाह्र लाख बाह्र रुपियाँ भिज् भन्थ्यो अचल थ्रे बाजे थ्रे घी कोही पढे सुरु अचेल सुनवार युरुका हो ए काठमाडौँ मेरो छ पशुपति दिदी बहिनी मेको को त न सुरु मिसाल मको अरू छ नि एक अनन्दै मास्टर म झाल बाँदर जागिरै धुम्सै बुढाधुम्थे सुरु पढ्यो भन्छ बाह्र क्लास त हुँदैन बाह्र क्लास हुन्छ कहिले कम हेर बस खाप मार्दा वातन होइन ला खै मिको मैती <laughs> <laughs> आठ पाँचले अपरेटिङ पछाडि काठमाडौँ जाती नौरा सुबेडी मन्त्रीमा बेला शिक्षा मन्त्री स्वीकृतिमा सभापति दिप बाजुरी बेला पाँचलाई पढेछ अब मे भादुलासँग हामी स्वीकृति पो पाइस पैसा नले पाँचले फेरि आठ पढेछ खालि चन्दा पस ए भाइ बुझ्ने लिएको आ भाइ त भनी हालिछु फेरि बाजी यो चन्दा पोइ च मूल चाहिँ खोइ मासको धुम् त है ठिटा धुम त मूल चाहिँ पचामामा होला मूल खोइ ठिटाधुम चाहिँ हाल्छ मुल गाउँ लो साबा बुढोसो लो पसु साइ साइमा लो पस्यो सामाया धन्यवाद धेरै धुम्ला राजा माइत खल पर्नु कोी भु भुखिमी मार मार्दैमा मेको नेचा दुम्ता रुप्चा दुमे मुम्सेमै यिस बु मुलो यो नेचा धुमेमै जे दे सु साबे बु इको जेरापेन मा दो ने जिलानी इन्प्रोमी बोशो गुटिल मिटिल मारमारबा आइकली ब्रेस ब्रेस सोछता नाइला इन देशु फदे पान इको जेरापेन मा काली मय तेही खुलतिक क्वैजिरेला पाइनी गी आइकली ब्रेस ब्रेडिग्नेरामे क्वैज लोगापेनमा किङ्गलु लो चुप्लु रेडियो लिखुेश्वर सन्तानब्बे पाँच दश शून्य सत्तरी अठाइस सन्तानब्बे पाँच दस शून्य सत्तरी अठाइस मोपान डट ओआरजीमी लसा आम गो साप्पा माल त साप्पा घे पच कले सु मा गु आमिन पच माल् रुप मालबा आमिन हिर्चा माल् आमिन मालचा मालवा माल माल आम पीति आमिन रूप माल भ <laughs> दे मोदे गु इ आमलू रुपचा तुष्चा नुमालचा कली किंगलो चुपलू नेना नेन पचा नाईला <वाँगा r capacitive music> नाखेम नु थै दे रामिन हौ नासल जिपिक जिपिक ब्रण ब्रणबा हैर गिरापेन मामी एकुन नाखेम लेश्या गणुन जानुननन मुलात कलीचीं गेरापेनमा गो कोइस बुका तिचकली था नाइला लन अलन एक बुसो कुमसो इन्कलीला खु